कालज नेपाली गीत सविशेष प्रस्तुति अजर अमर गीत स्वर्णिम युग का गीतर को सुंदर दस्तावेज नमस्कार सबाभाषी सब जाति का संगीत हरलाई सदा मया सम्मान करने हमारा भावक यो प्रस्तोता मित्र प्रस्तोता प्रकाश सामी प्राविधिक मित्र संदीप सुंदास को शालीन अभिवादन सब देश शान्त होला जनजीवन सुस्थिर होला तर एउटै कुराको खाँचो छ हाम्रा नेताहरू गम्भीर हुनुपर्छ हाम्रा नेताहरूले अब हतारमा चालबाजीमा कुनै खेल खेल्नुहुन्न धेरै पटक धेरै किसिमले दुख पाइसकेका छौ नेताहरू सही सलामत भए भने देशलाई केही हुन्न जति बेला म नारायण गोपालको गीत सुन्छु जति बेला म देवकोटाको कविता सुन्छु जति बेला म लयनसिंह बांगदिलका चित्रहरू हेर्ने गर्छु कृष्ण मन्दिर हनुमान डोखाका प्रस्तर मूर्तिहरूलाई हेर्ने गर्छु मलाई लाग्छ मेरो देश यो जनकपुर यो पोखरा यो इलाम सम्पूर्ण गर्वशाली लाग्छ जब तपाईहरू बेमानी गर्नुहुन्छ त्यति सबै कुरा खराब खराब लाग्छ चिल्ला गाड़ीमा चढ़दैमा हतारमा पार्टी र मिटिङमा दौड़दैमा नेताहरू इमान्दार मानिदैनन् देशलाई साक्षी राखेर मुटुमा राखेर गम्भीर हुनु आजको कार्यक्रममा यही शुभकामना र सन्देश सहित यहाँहरू सबैलाई स्वागत छ नेपाली संगीतको स्वर्णिम युगको कुरा गर्ने बित्तिकै हाम्रा धेरै शैलीका गीतहरूका कुराकानी आउने गर्छन् नेपाली गीत संगीतमा धेरै भाषाभाषी वा नेपाली भाषा विमातृभाषी मान्ने कलाकारहरूको पनि धेरै आवाज छ चाहे ती भारदबाट आएका उदित नारायण झा वा सर्लाहीबाट आएका नसिबलाल गुप्ता वा सायद पोखराबाट आएका सरोज गोपाल चाहे इलामबाट आएका कुबेर निरौला सबैको आवाज मिसिएको छ सूर्य थुलुङ होस वा अम्बर गुरूङ वा नातिकाजी गोपाल तारा देवी नारायण गोपाल सबैको समूल आवाजमा हाम्रो सुन्दर संगीत बनेको छ सुन्दर दस्तावेज बनेको छ आजको एक सय सन्दर्भमा छ पहिलो गीतको चर्चा गरूं मायालु हजार हुन्छन् तर माया एउटै हुन्छ बोलको गीतबाट यी एउटा गीतले गायक ध्रुव केसीलाई नेपाल प्रसिद्ध बनायो रोनी बलिउडमा पनि गीत गाउनका निम्ति संघर्ष गर्न गए तर उनले दिल्लीमै व्यवसाय गरेर बसे ध्रुव केसीलाई धेरै श्रोतामनले सरिय हृदयले नारायण गोपाल बराबरको आवाजको सम्मान पनि दिएको थियो ध्रुव केसीले गाएको त्यो गीतबाट आजको यो अङ्कको शुभारम्भ गर्दछौं माया लू हजार दरमाया एक हम बुझे माया देव दिन पर माई माया चिन्न भिरण विष्णाल छक पटेका यौवनका दोष थि शेर माया ले समझे माया देू एक पल का साथ पासी फर खाऊन गारंसा पर खाऊन गारो माया सधै नै छो सत्य र मर हुन्छ मरको मायालु नै झुथो र झुटो हुन्छ माया मानी माया, बाची रहे जाने रमाया माया माया रहे जाने के हो, पारी ध्रुवकेशी नेपाली संगीत आकाश में एक सांगीतिक परिवार प्रतिन करते उनका भतिजा भुवन केशी पनी गायक नो पशी चलचित्र नायक भूर्व केशी गायक संगीतकार गोपाल यूजन ने एक विशिष्ट परिचय दी गायन में बीना राणा का संगीत गीत यही गीत दुर्बकेशी को गीतलाई गोपालींजन स्वयं गाया आज को विषय हम एवटे गीत दुई स्वर का बारे में चर्चा होने अब यही दुर्वकेशी गाएक गीत गोपालंजन शब्द संगीत स्वर में ma ya lo पानी माया बाची रहे सोचे माया, लाओ। माया का अप्रतिम गीतर गोपाल जन को उपस्थिति भव्य रभ्य देखी हामी दुईटे गीत प्रस्तुत गय दुबई को अलग अलग स्वर में संभवत यहां दुई गीतमा एक गीत गीतप्रति अवश्य पनि इतिहाससँग जोड़िएको सम्झना अवश्य पनि होला पौड़ेल कान्छा हाम्रो ट्वीटरमा मेन्शन गर्नुहुन्छ मायालु हजार हुन्छन् तर माया एक हुन्छ वहाँ कति मिठो गीत ध्रुव केसीको ध्रुव गीत भनेर लेख्नुभएको छ त्यसै गरी भट्टराई लेख्नु मेन्शन गर्नुहुन्छ गाई कार्यक्रम सुन्दैछु देशभक्ति गीतहरूको प्रतीक्षामा छु हामी नेपालीको राष्ट्रप्रेम बढ़ेको छ तर सरोकार निकाय निकममा भएका छन् भनेर लेख्नु भएको छ यति बेलासम्म हाम्रो नेपालीको धैर्य र सहनशीलतामाथि सरकार पनि अवश्य गम्भीर भएको होला जस्तो लाग्छ लाग सिरोजी. शिरोजी नै लेख्नुहुन्छ देश संकट परेको बेला त सरकारले अभिभावक जस्तै बनेर समस्या समाधान गर्नुपर्ने हो तर विडम्बना हाम्रा नेतागण चुपलाएका छन् कठै हामी भनेर कालिदासको मीत लेख्नुहुन्छ सधैँझै आजको कार्यक्रममा पनि नसुनेका र कम सुनेका अजर अमर गीतहरूका साथै अप्राप्य जानकारीको प्रतीक्षामा अस्मित अधिकारी एए लेख्नुहुन्छ अस्ति श्रुति सम्वेगमा काठमाण्डु का केही भाग सुन्न पाउँदा खुशी लाग्यो रमाइलो रहेछ हजुरको कथा भनेर लेख्नुभएको छ गायक दिवाकर खड्गाले पहिलोपटक ट्वीटरमा मेन्शन गर्नुभएको छ लिसिनिङ हई भनेर त्यसै गरी विष्णु अथक मनु लेख्नुहुन्छ आहा सुनी सुनिरहू हरपल यसरी नै राष्ट्रिय भावनाले ओधप्रोत गीतहरू कार्यक्रम अजर अमर गीतहरूमा मेरो देशसंघको आत्मीयता सदैव अटूट भनेर लेख्नुहुन्छ टुल्के लेख्नुहुन्छ प्रकाशदाई जस्ता मान्छे काम नै कम नै जन्मिन्छन् यो सुर सुन्न पाउँदा आनन्द लाग्छ भनेर लेख्नुभएको छ यहाँलाई धन्यवाद टुर्कीजी त्यसै गरी निमेश अरियालले पनि भावक अभियान ताका सुनेको अम्बर गुरूङको तिमीले केश जसरी फुकायो त्यसपछि सुन्न पाएको छैन भन्ने मन छ उहाँको सुन्ने मन छ भने लेख्नुभएको छ पौडेल कान्छा कालीदासको मित लगायत गोकुल कडेलले पनि आफ्ना टिप्पणीहरू जाहेर गर्नुभएको छ भने त्यसै गरी फेसबुकमा हामीलाई राजेश्वर उदय अनन्त यात्री लगायत थुप्रै मित्रहरूले टिप्पणी गर्नुभएको छ म सबैमा हार्दिक आभार व्यक्त गर्दै विषय अन्तर्गत लाग्नेछु हाम्रा केही गीतहरू अत्यन्त लोकप्रिय भए एक श्रमा गएर तर त्यही गीतको अर्को इतिहास धेरै पटक हराएको छ वा रिमिक्सका कुरा गायक फतेमान राज भण्डारीलाई म सम्झिन्छु उहाँ भन्ने गर्नुहुन्थ्यो गीत रिमिक्स गरेर गाउनु भनेको त अर्काको श्रीमतीमाथि आँखा लगाउनु हो फतेमान यसरी भन्नुहुन्थ्यो तर कुनै कुनै गीतको रिसिंगिङ पनि भएका छन् र रिरेकर्डिङ पनि भएका छन् कालान्तरमा ती गीतको अर्कै महत्व वा बाजाको सम्मिश्रण वा रिएरेन्ज यी धेरै कुराले पनि रोचक बनाएका छन् यहाँ एउटा चर्चित गीत छ जुन गुलाम अलीले दीपक जंगमको संगीतमा गाएर त्यसलाई एउटा चर्चाको पराकाष्ठामा पुर्याउनुभयो केश र दिउं तिमीलाई मैले कोसेले भनेर भन्ने गुलाम अलीले गाउनुभएको छ तर त्यो कोसेले भनेर भन्ने गीतलाई तारादेवीले धेरै वर्ष अगाडि केस र दिऊ तिमीलाई मैले कोशेली भनेर भनेर भने पनि गाएकी छिन् तारादेवीको स्वर मवि विशाहको शब्द नातिकाजीको संगीत तिमीलाई मैले कोसेली पनि रासेली को भनी रा, दुईको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 देवीले यो गीतलाई गाउनुभन्दा अगाडि नातिकाजीले पनि आफ्नै संगीतमा मी विशाहको शब्दमा यो गीत गाईसकेका छन् नातिकाजीको स्वरमा यो, ना यो गीतलाई प्रस्तुत गर्नेछु यति सशक्त शब्दहरू कहिले याद नगरेकोमा आफैमा खेद छ मायालु हजार हुन्छन् सुजन घिमिरे ले लेख्नु भएको छ देशको अवस्थाले गर्दा केही गर्ने जाँगर छैन तैपनि हरिज खानु भएन सुन्दैछु काठमाडौँको उत्तरी भेगबाट सुजनजी काठमाण्डु उत्तरी भेक त खुल्दैछ अब सायद यहाँको के प्रतिक्रिया छ बारे पनि हामी जान्न सुक्छौ फेसबुकमा हामीलाई सुगम तमू, अनन्त कटवाल टीका छेत्री सुशीला सिलवाल अनिश नेी राजेश्वर उदय कुमार जङ दिनेश रावत कमल श्रेष्ठ धना विनोद न्यौपानेछ गर्नु जन, ले टिप्पणी गर्नुभएको छ भने राजेश्वर उदयका पंक्तिहरू यस प्रकार छन् मायालु हजार हुन्छन् लिनुपर्ने पर्नी एउटै हुन्छ सोचेर माया देऊ सोचेर माया लेऊ ओजसी आवाजका साथ ओजसी गायन क्या बेजोड़ गोपालुञ्जन अनि ध्रुवकेशी कुशोर वाह लेख्नु भएको छ विनोद नेौपा लेख्नुहुन्छ फोन राखेपछि सँगैको एक खैलीले सोध्यो कुन भाषामा कुरा गरेको नेपाली वा कस्तो मिठो भाषा हाम्रो भाषा नै मिठो देशको यो जटिल समयमा नारायण गोपालले गाएको यो गीतमा मेरो पूर्ण समर्थन छ अरूको भरमा पर्नु हुँदैन आफ्नै भरमा जिउनु तान चलाउनु चर्खा काट्नु रुबो उमारी कपडा बुन्नु आफ्नै नाच र गानमा रम्नु स्वाभिमानी भई हिंन् सुन्नै पर्ने गीत विनोद नेजीले सही ठाउँमा यो प्रतिकृत गर्नुभयो कुरा अहिले नेपालीहरू एक अत्यन्त सौहार्द सभ्य र सहयोगी भएका छन् युवाहरूमा यो भावना निकै प्रबल भएको छ जसरी हाम्रा नेताहरू कुर्चीका लागि लछाचू गरेर लड्छन् त्यो चरित्र ठीक उल्टोसँग हाम्रो जनता जनादनमा आएको छ अहिले काठमाण्डुमा हिँड्दै गर्दा कोही आफ्नो मोटरसाइकलमा सीट खाली छ भने कसैलाई कही छ भने सीट लिफ्ट अफर गर्छन् गाडीमा कोही एक्लै हिँड्दैछ भने हिँडिरहेको मान्छेलाई सोध्छन् कही पुरयाइदिउ कि भनेर यस्तो सुन्दर देश कहाँ होला कहाँ होला भन्ने मनमा दुख दुखी हुन्छ आज बिहान मेरै यात्रा पनि करिब करिब पाँच दश किलोमिटरको लामो थियो म छाता लिएर बाटोमा हिँड्दै थिएँ मलाई परापूर्वकालीन कुनै मान्छे हिँडे जस्तो लागे आफैलाई ला। बाटोमा कसैले ठूलो गाडी ग्याप छ रोक्यो र सिसा खोलेर मलाई सोध्नुभयो भाइ कहीँ जाने हो म पुर्याइदिऊ म पनि लोभी भएर भने रत्न पहाक पुर्याइदिनुहुन्छ ती भाइले मुसुक हाँस्दै भने होइन म यहाँलाई बाटोसम्म पुर्याइदिन्छु चढ़नुस निकै महँगो गाडीमा लाजमान्दै चढेमा ती भाइको नाम किरण डंगोल रहेछ र उनी कुनै समय मेरो अजम्बरी गीत संगीतका भावक रहेछन् र कुनै समय मेरो चलचित्रका दर्शक पनि रहेछन् बिस्तारै रहे चश्मा टोपी खोल्दै गएपछि उनले आफ्नो इतिहास भन्दै गए म सुन्दै गए मैले भने तपाईले मलाई यसरी गाडीमा चढ्न अफर कसरी गर्नु हो उनले भने बिहान एउटा विध्यार्थीको जुलुस देखे जुलुसको नारा यस्तो थियो दाई तेल सकिएला तर हाम्रो आत्माबाट सद्भावना सकिनु हुँदैन मलाई ठ्याचै छोयो र मैले तपाईँलाई देख्ने बित्तिकै गाड़ीमा सीट अफर गरे किरण डंगोल जस्तै अन्य कैयौं पनि बाटोमा यस्तै आग्रह गरिरहेका होलान् हाम्रै यहाँ हाम्रा सुरक्षा शाखामा कार्यरत बुद्धिजीलाई पनि एकजना कसैले आज बाइकमा लिफ दिएछ यी धेरै लिफदाताहरूलाई यी धेरै एक सहयोग गर्ने नेपालीहरूलाई फेरि हार्दिक सलाम गर्दै नातिकाजीको स्वरमा केशर दिउ छ दिमीलाई मैले कोसेली भै कोसेली भै रो पास। चल के छू संग दियों कविता छोड़े रा। दो मृत्योग झस्के न्याय को दिन गीत योगलाई भवन बीच बिलई गई जो अपनी गाए दे तिमी मैले खेली भनी भनि तस्र थियो मसँग ए एउटा पुरानो भोपनी आज गई छोड़े दिए मारे थी चिन्ह भैया तो, तो फिरता तस्बीर थियो मसँग एउटा राखेको खिचेर रा। मविसाहका प्राय गीतमा तस्बीर हुने गर्छन् तर माधव घिमिरेका प्राय गीतमा भेटको चाहना हुने गर्छ वा फेरि कैली भेट होला राजै यो जिन्दगानीमा वा यस्तै भावकाहरू गीत हुन्छन् तिम्रो हाम्रो पीरती सारंगीमा रून्छ कठै पिया राजय भेट कैले हुन्छ प्राय कवि गीतकारहरूका एक पंक्ति वा एक विषयगत वा विषय संगठन बेला बेलामा दोहोरिरहन्छ भारतका प्रसिद्ध उर्दू कवि जो पछि पाकिस्तान पनि गए शाहिर लुधियान उनका प्राय गीतमा अन्जान बन्ने कुरा चलो एक बार अजनबी बन्जा यस्ता कुराहरू दोहरिरहन्छन् नना पौडे ट मेन्शन करारादेवी को, को आवाज अनि सुजन घिमिरेजी ट्वीटर को मेन्शन को प्रत्युत्तर दिन्ई खुद भवर तो हामो भेग पी रसुआ नाका हो पुरानो तर अख्रा हिट्छ मदन कृष्ण दाई को जन्म गांव होने वहां लिखन् सुजनजी हिमदन कृष्ण राईको जन्म गाउँ भनेपछि यो जितपुरको हारिकै कुरा यहाँले गर्नु जस्तो लाग्छ आशिष खनालले मेन्सन गर्नुभएको छ दाजु नमस्कार घर आउन ढिला भयो हतार रेडियो खोलेर बुटोलमा सुन्दैछु भनेर लेख्नुभएको छ भने टीकाराम साह कोटाले लेख्नुभएको छ झण्डै तीन पुस्ताको सांस्कृतिक धरोहर बनेका अजर अमर गीतहरू आज पनि उस्तै अजर अमर छन् पुस्त श्याम रिमालले टिप्पणी गर्नुभएको छ वास्तवमा यसले सड़कमा राष्ट्रिय झण्डा बोकेर राष्ट्रिय गीतहरू घन्काउने बेला हो भनेर उहाँले लेख्नुभएको छ आशिष खनालका पंक्ति र श्याम रिमालका पंक्तिपछि अध्यक्षिण फेसबुकका केही पंक्तिहरूमा साभार गर्न चाहन्छु फेसबुकमा धेरै मित्रले आज बजेका गीतहरूका टिप्पणीका क्रममा आज बज्ने गीतहरू भन्दा पहिले लेखेका पंक्तिहरू पनि म यहाँ उद्रण गर्न चाहन्छु अनन्त कटवालले लेख्नुभएको छ देवेन्द्र मानसिंहका पंक्तिहरू छन् वाओ किरण डंगोलजी भोलिदेखि थुप्रै किरण डंगोलहरू भेटिउन् बाटोमा सान्दर्भिक कुरासँगै कार्यक्रमको बेजोड मजा लिँदै भनेर लेख्नुभएको छ सा। सावलिन श्रेष्ठले आज अलि ढिलो गरी सुन्दैछु अझरम्मर गीतहरू भनेर लेख्नुभएको छ भने वसन्त क्षेत्री मुरारी सिगदेल राजेन्द्र सापकोटा लगायत अन्य धेरै मित्रहरूले पनि शुभेच्छा दिनुभएको छ अजर अजरम्मर गीतको सधैँ पर्खाईमा छु भनेर टीका छेत्रीले पनि एक सय बहत्तरौं अंक पर्खिँदै गरेको कुरा लेख्नुभएको छ आबुधाबीबाट अनन्त कटवालले पनि एक सय बहत्तरौं श्रृंखला विशेष होस् भनेर कामना गर्नुभएको छ अनिश नेीले त्यसै गरी कुमारजंग कार्की उहाँ अमेरिकाबाट हुनुहुन्छ कार्यक्रमको शुरूआतमा क्या राष्ट्रभक्तिको गीतबाट श्रुरू गर्नुभयो लाग्छ आजको कार्यक्रम राष्ट्रियताले भरिएको बन्नेछ अजरम्मर गीत भनेर धन लेप्चा जो गीतकार पनि हुनुहुन्छ अमेरिकाको बोस्टनबाट लेख्नुहुन्छ कार्यक्रम नियमित सुन्दैछु हजुरको मधुर आवाजमा भनेर अब कार्यक्रमको का अर्को गीतको कुरा गर्दा यो गीतको एउटा गीत अत्यन्त रोचक इतिहास छ यो गीतको जन्म भयो दार्जीलिङको मनोभूमिमा संगीतकार गोपाल युन्जनले यसलाई संगीत गर्नुभयो यसलाई आकाशवाणी खरसाङमै पनि कैयन कलाकारले गाईसकेका थिए गोपाल युजन नेपाल आएपछि यो गीतलाई उनले इन्दिरा श्रेष्ठ जो पहिला इन्दिरा मास्के हुनुहुन्थ्यो इन्दिरा मास्केको परिवारै सांगीतिक मानिन्छ जस्तो इन्दिरा मास्के त्यस्तै इन्दिरा मास्के कि बैनी पर्ने राधा मानन्दर जसले हररात मेरा निधहरू चिसो बतासले उडाइ लान्छ गाउनुभयो त्यसै गरी इन्दिरा मास्केपछि मथुरा मास्के जो पछि मथुरा प्रधान नामबाट गायिकामा चर्चित भइन् उनले तिमी आउने दिनहरू म औलामा गनिरहन्छु विशम्बर प्याक्रुलको शब्द र दीपश्रेष्ठको संगीतमा गाइन् यसरी इन्दिरा मास्केका परिवारमा धेरै कलाकारहरू जन्मिए त्यसै गरी इन्दिरा मास्केकै परिवारमै मा चरित्र अभिनेत्री शान्ति मास्के पनि उनकी काकीको रूपमा चर्चित हुनुहुन्थ्यो जो चलचित्र सिन्दूरदेखि अभिनयमा आबद्ध भएर निकै पछिसम्म पनि सक्रिय हुनुहुन्थ्यो उहाँलाई नेपालका धेरै चलचित्रकर्मीहरूले निकै सहयोग गरेर उहाँको छातीमा पेसमेकर लगाउन पनि सहयोग पुर्याए शान्ति मास्केलाई पनि हार्दिक श्रद्धांजलि र सम्झना गर्न चाहन्छु र मास्के परिवारबाट आएकी गायिकामा इन्दिरा मास्के पहिलो पुस्ताको प्रतिनिधित्व गर्नुहुन्छ जसले गोपाल युजनको शब्द र संगीतमा यो कालोजयी गीत गाइन् in my eyes आ uh -huh. uh -huh. uh -huh. इन्दिरा मास्केले गाएर चर्चित बनाएको यो गीतलाई नारायण गोपालले पुनः अन्तराहरूका शब्द बदलेर गाए र यही गीतलाई पछि गायक शैलेश सिंहले पनि आफ्नै स्वरमा गोपालको संगीतमा गाएका छन् र यो गीत एउटा कालजयी गीतको प्रसंगमा हामीले इन्दिरा मास्केको गीतलाई नारायण गोपालको स्वरमा सुनायौं र इन्दिरा मास्केको स्वरलाई पनि प्रस्तुत गर्नेछौं र त्यसभन्दा अगाडि ट्वीटरमा आएका केही मेन्सनहरू जगन्नाथ तिमिलसिना लेख्नुहुन्छ नाकाबन्दी भए पनि हाम्रो हिम्मत त झन बढ़ेको छ दाई किनकि तपाईं जस्ता मनोबल बढ़ाउने प्रस्तुता हुनुहुन्छ अनि देशभक्ति गीत छन् हामीसित भनेर लेख्नुभएको छ त्यसै गरी तिम्रो म लेख्नुहुन्छ जय देश नेपाल आमा धन्य छौ नेपाली मनहरू सहयोगी हातहरू संसारमा नेपाली भन्दा अरू कोइ हुनै सक्दैन भनेर लेख्नु भएको छ आदमले लेख्नुभएको छ नारायण गोपालले आफ्नै गीत एउटा मान्छेको मायाले पनि दुईवटा म्युजिकमा गाउनुभएको छ होइन दाई भनेर लेख्नुभएको छ त्यसै गरी तान चलाउनु चर्खा कात्न् अगिला हप्ता छातीमा हात राखेर रा सुनेका गीत आज राख्न सकिन् कारण ओली र कोइरालाको झगडा भएको समाचार आयो भनेर पार्टी बाघले टिप्पणी गर्नुभएको छ अब फेरि यो नाटक नौटंकी शुरू नै हुन्छ तरै पनि हामीले हामी तर्फबाट त सम्भावनाका खोजी अवश्य गर्नुपर्छ उदिप बराल लेख्नुहुन्छ आज समय र नेटवर्कले साथ दियो र रा सुन्दैछु रामपुर पाल्पामा अनलाइन अझ राम्रो गीतहरू पहिलोचोटि सुन्दै गर्नुभएका सौरभ पौड़ेलको टिप्पणीलाई पनि हार्दिक आभार उहाँहरूलाई नियमित श्रोताको रूपमा पनि अब बाध्य कार्यक्रम चाहिँ यहाँले आइतबार सोमबार र बिहीबार सुन्न सक्नुहुनेछ सभा नौ बजे आगामी हप्ता नारायण गोपालको जन्म दिन परेको छ र आगामी हप्ता आइतबार र सोमबार नारायण गोपाल विशेष हुनेछन् सुन्न नभूल्नुहोला सिरु भट्टराई लेख्नुहुन्छ दाई यो अनुरोध सबैलाई सुनाइदिनुहोला भोलि दिउँसो तीन बजे राष्ट्रिय झण्डा सहित शान्ति वाटिकामा आउनुहोस् जय देश जय स्वाभिमान जय नेपाल भनेर लेख्नु भएको छ उहाँले धन्यवाद यहाँलाई यो लिफ्टका कुरा र रा साइकलवाला राष्ट्रवादका कुरा सँगसँगै एउटा रोचक प्रसंग हाम्रा सहकर्मी सुफल काफलेको यहाँ शेयर गर्न चाहन्छु सुफलजी आफै पनि एउटा सरिदय मित्र हुनुहुन्छ उहाँलाई माया नगर्ने को होला तर सुफलजीको टिप्पणी बडा रोचक छ कौशलटार कोटेश्वरमा मैले पनि हिजो बाइकमा र आज कारमा लिफ्ट पाएँ आज बेलुकी जावलाखेल वाणेश्वर पनि लिफ्ट दिने सबैलाई धन्यवाद भनेर लेख्नुभएको छ यो लिफ्टको प्रसंगले हामीभित्रको एउटा सच्चा नेपालीलाई बिउजाउँछ यो कहिलेकाही दुर्घटना हुँदा हामी याद गर्न सक्छौ दुर्घटनाका बेला बाटोमा लड़िरहेका मान्छेलाई छोडेर चिल्ला चिल्ला गाड़ी चढ़ने मान्छेहरू दौड़िरहेका हुन्छन् तर त्यो दुर्घटनामा लड़ेको मान्छेलाई हस्पिटल समयमा पुर्याउन सक्यो भने उसको ज्यान बच्छ भन्ने कुरा धेरै कममा ज्ञान हुन्छ तर यो अहिलेको लिफ्टको प्रसंगले यो राष्ट्रवादलाई अझै प्रबल बनाएको छ रातो गुलाब लेख्नुहुन्छ लिफ्टको किस्सासँगै यहाँले उठाउनु भएको हामी नेपाली बीचको सद्भावको प्रसंगले साँच्चीकै गह भरिएको पत्तै भएन इन्दिरा मास्केको स्वर यहाँ सबैलाई अवश्य पनि सम्झना भयो होला गोपालिन्दनको एउटा सदा वर्तकालीन सांगीतिक युगको एउटा ज्वलन्त स्वर केशव साहजी लेख्नुहुन्छ साइमी सर एकदम राम्रो आज एउटै गीत दुईजनाले गाएको सुनाइदिनुभयो सुना मैले ध्रुव गाएको सुनेको थिए मेरो स्कूल जीवनको खुब मन, मन लाएर सुनिन्थ्यो धेरै वर्षपछि सुने गोपालिन्दनको पनि आफ्नै मिठास हार्दिक धन्यवाद भनेर त्यसैगरी हामीलाई ट्वीटरमा धनाजीले मेन्शन गर्दा लेख्नुभएको छ नातिकाजीको आवाज जस्तो कसको होला त्यसैगरी जीवन रश्मी हमाल लेख्नुहुन्छ समय सान्दर्भिक युवा जोशलाई बधाई तथा शुभकामना दिँदै बिहिबारको यो साँझमा प्रकाशदाईको मिठो प्रस्तुतिमा अजर अमर गीत सांगीतिक रमाउँदै भनेर लेख्नुभएको छ मुरारी ले पनि आहा कालजय गीतहरू भनेर टिप्पणी गर्नुभएको छ मुरारीजीलाई हाम्रा प्राविधिक मित्र सन्दीप सुन्दासले चाहिँ उद्घोषक सर भन्ने गर्नुहुन्छ सन्दीपजी कहिलेकाहीँ त्यहाँ पुस्तक पत्र पत्रिका किन्न पनि पुग्नुहुन्छ सेलिब्रिटी चोक पुलचकमा जो सेलिब्रिटी चोक नामबाट भर्खरै यो स्थापित भएको छ तर यसको नाम सार्वजनिक भइसकेको छैन यो चोकको स्थापना मात्र भएको छ त्यसै गरी रश्मिया मातृ लेख्नुहुन्छ सर मलाई एमालाई माया गर्छु भनी शैलेशजीले गाउनु भएको पनि साह्रै मिठो लाग्छ सा, भनेर लेख्नुभएको छ अमेरिकाबाट विमल डांगी लेख्नुहुन्छ यो मन मेरो के के भन्छ तराई ठूलो पारौं भन्छ कहिले हिमाल उचालेर अझै माथि सारौं भन्छ जसले जे जे गाए पनि गीत गाइन्छ तर मलाई नेपालीको गीत चाहिन्छ चा, हिमचुलीको जीत चाहिन्छ चा. ह्युमन मेरो के के भन्छ कोशी कतै छेकौं भन्छ कहिले कलम खेतहरूमा खेतीबाली लेखौं भन्छ जसले जस्तो लाए पनि माया लाइन्छ तर मलाई मारूनीको माया चाहिन्छ हिमचुलीका छायाहरू चाहिन्छ उस्तै पानी उस्तै उस्तै पानी बग्ने धेरै खोला पाइन्छ तर मलाई हिमचोलीको पानी बग्ने खोला चाहिन्छ भनेर उहाँले आफ्नो मनपर्ने एउटा गीतको पंक्ति राख्नुभएको छ भक्तराज आचार्यजीले गाउनुभएको वसन्त क्षेत्री लेख्नुहुन्छ प्रेसबाट फर्किए प्रकाश सर एक सेकेण्ड पनि ढिला नगरी सुन्दैछु दस बजेपछि डाउनलोड गरेर पूरै सुन्नेछु जय होस अजर गीत संगीत भनेर उहाँले टिप्पणी गर्नुभएको छ कार्यक्रममा अब यस्तो एउटा गीत छ जुन गीतका गीतकार ईश्वर वल्लभ हुनुहुन्छ ईश्वर बल्लभलाई गायक योगेश वैदीले एकमात्र असल्य गीतकार भनेर सम्मान दिने गर्छन् कहिलेकाहीँ योगेश वैद्यजीसँग कुराकानी हुँदा उहाँ भन्ने गर्नुहुन्छ मलाई ईश्वर बल्लभ एसियाकै महान कवि जस्तो लाग्छ मैले पनि एक दिन योगेश वैद्यलाई भनिदिए मलाई ईश्वर बल्लभ त मान्छे नै महान लाग्छ कविको त कुरै नगरू योगेश वैद्यजी र मेरो फोनमा चालिस मिनट लामो कुराकानी हुँदा गत हप्ता ईश्वर बल्लभका बारेमा पनि हामीले बीस पच्चीस मिनट कुरा गर्यौं ईश्वर बल्लबलाई फेरि सलाम अब कुनै हप्ता ईश्वर बल्लभ का भाई विश्व बल्लभला हमीक्रमत्यास क्राकनी अवश्य करवलीन श्रेष्ठ ने कार्यक्रम शुभकामना पठन्भ दीपक कल्याण वहां का दुईवटा टिप्पणी रह छा दिउ तिमी मई शब्द मिशा संगीत नाथिकजी स्वर नाथिकजी तारादेवी को गीत सुन्नी इच्छा छाई उन्हें लिख्छपकल्याण फिर लिख्भ फिर दुख दीदाई एवटा तारा झर्मनी आकाश सिंगो रित्तो सीपी लोनी और योगेश बैतूक स्वर सुन चाहे सायद सम्भव छ कि भनेर लेख्नुभएको छ निम भे उहाँ यति बेला काठमाण्डमा हुनुहुँदो रहेछ उहाँ बुटोरबाट काठमाण्ड आउनुभएको छ उहाँलाई पनि हार्दिक स्वागत छ र सुशीला सिलवालले किरण डंगोललाई सलाम डाईकुरा अस्तिको हो म मिनी बसमा बल्ल बल्ल खुट्टा भित्र छिराइरहेको थिएँ ड्राइभरले यस्तरी ब्रेक लगाए कि मान्छे जति एकै डल्लो के गरेको गुरूजी भनेको त मान्छे मिलाएको हो भने ठाडो जवाब दियो त्यसले यस्तो नै हुन्छ र आफ्नो स्वार्थको लागि अर्काको ज्यानमाथि खेलवाड़ गर्नु कहाँसम्मको मूर्खता हो सुशीला सिलवालजीले लेख्नुहुन्छ र सुशीला जी यो रमाइलो प्रसंग तपाईँले भनेको मसँग पनि भने जोड़िएको छ हामी एउटा ठूलो कार्यक्रममा गएका थियौं बस्ने ठाउँ थिएन र योगी नरेन्द्रनाथजीले प्रवचन दिने क्रममा जुरूको उठ्नुभयो सबैलाई उठ्नुहोस् भन्नुभयो सबै उठे फेरि बस्नुहोस् भन्दाखेरि सबैको सीट मिल्यो भने उहाँले भन्नुभयो यही हो भूमि सुधार र उहाँले भूमि मिलाउनु भएको भनेर भन्नुभयो त्यो सम्झना मलाई पनि भयो तपाईँलाई पनि त्यो ड्राइभरले भूमि सुधारै गर्नु भएको रहेछ अब ईश्वर बल्लभको गीतको कुरा गर्दा यस गीतलाई नेपाली संगीतका निर्माता द्वे अलग अलग धारका विशिष्ट संगीतकार नातिकाजी र अम्बर गुरूङले संगीत गरेका छन् ईश्वर बल्लभ नातिकाजीलाई नातिदाई भन्ने गर्थे अम्बर गुरूङलाई अम्बरजी भन्ने गर्थे अम्बर गुरूङसँग ईश्वर बल्लभको दार्जीलिङदेखिको आन्दोलनको सभायात्रा थियो फूलपात पत्कर तेस्रो आयामका बेलादेखि अनि नातिकाजीले उनको पहिलो गीतलाई हेर जुनले भन्यो जूनमा निखार छ उनले रेकर्ड गराइदिएका थिए त्यही गीतबाट ईश्वर बल्लभ गीतकार भएका थिए नातिकाजीले संगीत गरेको योगेश वैद्यको स्वरको यही गीत अम्बर गुरूङको स्वरमा पनि छ दुवै गीतलाई सन्दीपजीले संयमतापूर्वक मिश्रण गरेर सुनाउनुहुनेछ भइसके कि जीवनमा पीडा आज फेरि थे के खुस काँडा नै काँडा थिए जिन्दगीमा कारा bari re jaye juiya gaayo bari re jaye juiya सब याद आयो भोगी सकेका बेल जार बिर्सी सकेका सबै भइसके कि जीवनमा याद आईश्वर वल्लभलाई हार्दिक श्रद्धांजलिसहित नातिकाजी र अम्बर गुरूङको अलग अलग गीतसहित आजको यो कार्यक्रमलाई विदा माग्दैछौं आगामी आइतबार र सोमबार नारायण गोपालको जन्मदिनको विशेष श्रृंखला रहनेछ यहाँहरूलाई नारायण गोपालका बारेमा लागेका आफ्ना टिप्पणीहरू लेखी पठाउन सक्नुहुनेछ गोकुल कणेलजीको पंक्तिलाई मैले पढ्न पाइनँ तर पनि हतारमै भए पनि केही पंक्तिलाई यहाँ भाषण गर्नेछु टाउको दुखेको बेला लिनी प्रेयसीको मसाज सिटामोल पनि फिक्का हुन्छ नेपाली अझरमर गीतहरूको सविशेष प्रस्तुति आजर अमर गीतर सोनिम युग का गीतर को सुंदर दस्तावेज